कार्यक्रमको तेस्रो चरणमा आज रेडियो अर्पण एक सय चार तोब्लो पाँच मेघाहर्चबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा का प्रस्तुत हुनेछ भने कार्यक्रमको चौथानीका अन्तिम चरणमा रह जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्नेछौँ त आउनुहोस् कार्यक्रममा अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण पञ्चाङ्गबाट आज मिति विक्रमसम्म दुई हजार साल जेठ महिना एक्काइस गति मङ्गलबार तदनुसार दुई जुन चार तारिक ज्येष्ठ कृष्ण पक्ष एकादशी तिथि दिउँसो तिन बयालिस बजे उपरान्त द्वादशी तिथि रेवती नक्षत्र देउसो बाह्र बत्तिस बजे अपरान्त आश्विनी नक्षत्र सौभाग्य योग साँझ सात छ बजे उपरान्त शोभन योग कौलव करण आनन्दादि योगमा शुभयोग चन्द्रमा मेन राशिमा दिउँसो बाह्र बजे उपरान्त मेष राशिमा रोग बेला बिहान छ अडतिस बजेसम्म यो तर यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न का चाहन्छौँ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफलतर्फ मेष राशि सुरुमा मेष राशि मेषराशि हुनेहरूका लागि समय ठिकै रहेको देखिन्छ गरेका कामको सही नतिजा हात पर्ने खालको दिन रहेको छ पढाइ लेखाइमा समयको बितेको थाहा हुने छैन धार्मिक तथा ता सामाजिक काममा संलग्न हुनुपर्ने खालको समय रहेको देखिन्छ घर परिवार तथा अन्य मान्यजनबाट राम्रो सहयोग मिल्ने खालको दिन रहेको छ मिथुन राशिको लागि यतिखेर समय राम्रो आएको देखिन्छ उपहार पुरस्कार मिल्ने खालको समय रहेको छ शारीरिक तथा मानसिक तनाव बढ्ने खालको दिन आएको छ कर्कट राशि तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ धार्मिक तथा सामाजिक काममा सहभागी हुनुपर्ने देखिएको छ भने दिनदुखीलाई सहयोग गर्नुपर्ने बेला आएको छ बौद्धिक काम गर्नको लागि उचित सहयोग मिल्नेछ अतिथि आगमनको समय रहेको देखिन्छ स्वागत सत्कारमा तपाईँको समय बित्नेछ निराश हुनुपर्ने खालको समय बहनै रहेको देखिन्न शैक्षिक कार्यको लागि तपाईँको विदेश यात्रा हुने खालको योग रहेको छेकै कामबाट सन्तोष मान्नुपर्ने देखिन्छ नयाँ काममा अचानक हात हाल्नु भए त्यसले केही नराम्रो पनि नगर्ला भन्न सकिन्न विचार गर्नुहोला राशि आजको दिन तपाईँको लागि फलदायकी मान्न सकिन्छ सोचेर काम गर्नुभयो भने राम्रो आर्थिक लाभको समय रहेको छ मन लगाएर काम गर्नुहोला धनु राशि धार्मिक तथा सामाजिक काममा सहभागिता जनाउनु पर्ने देखिन्छ घर परिवारबाट राम्रो सहयोग मिल्ने योग रहेको छ धनु राशिको लागि मकर राशि बौद्धिक गाम गर्ने वातावरण मिल्ने खालको समय रहेको देखिन्छ अतिथि आगमनको समय रहेको छ स्वागत सत्कारमा तपाईँको समय बित्नेछम्भ राशि तपाईँको लागि एकदम राम्रो समय आएको देखिन्छ पुराना काम सजिलै सम्पन्न हुनेछन् नयाँ कामबाट राम्रो आर्थिक लाभ हुने खालको समय रहेको छ दोसरो चरण ती ग्रह गोचर समित्र राशि प्रस्तुत कर आज रेडियो अर्पण एक सय चार थब्लग पाँचमा कार्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूप रेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा हेरिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म कार्यक्रम कर्से सरोकार सुन्न सक्नुहुनेछ सहकर्मी दुर्वनाको साथमा आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजीसम्म हाउसफुल कमेडी सो सुन्न सक्नुहुनेछ नौ बजीदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ 10 दस बजेसम्म कार्यक्रम लोकझङ्काएर सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा रह्यौँ दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म तपाईँ नेपाली फिल्म गीतहरू सुन्न सक्नुहुनेछ एघार बजेदेखि एघार दससम्म अर्पण खबर एघार दसदेखि मध्याह बाह्र बजीसम्म कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी साथै प्रतीक्षा र मेरो साथमा रहेर बाह्र बजीदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि देउसी एक बजीसम्म ननिष्ठ बलिउड पुराना गीतहरू सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजीसम्म तपाईँ अफलाइन स्वाइज सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दशसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दसदेखि तिन बजीसम्म तपाईँ कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ त्यसमै मेरो साथमा रहेर तिन बजेदेखि तिन पन्ध्रसम्म नेपाल बाणी समाचार सुन्न समा सक्नुहुनेछ समा भने तिन पन्ध्रदेखि साँझ चार बजीसम्म कार्यक्रम लभ ट्युन सुन्न सक्नुहुनेछ कृपया साथमा चार बजीदेखि चार दससम्म अर्पण खबर चार दसदेखि साँझ पाँच बजीसम्म तपाईँ कार्यक्रम रोजाइमा लोक सुन्न सक्नुहुनेछ सा साथै प्रतीक्षा पाँच बजेदेखि पाँच बजीसम्म अर्पण बुलेटिन पाँच तिसदेखि साँझ छ बजीसम्म तपाईँ कार्यक्रम देश विदेश सुन्न सक्नुहुनेछ रवि भट्टको साथमा छ बजीदेखि छत्तिसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने छ सात बजेदेखि सात तिससम्म तपाईँ कार्यक्रम अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ साईराम फर्निचर उद्योगले प्रायोजन गरिएको साथी प्रतीक्षाको साथमा सात तिसदेखि राति आठ बजीसम्म साझा खबर आठ बजेदेखि आठतिससम्म नेपाल बाणी समाचार आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँ कार्यक्रम श्रुति सम्वेक सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि राति एघार बजेसम्म तपाईँ खुलदुली डट कम सुन्न सक्नुहुनेछ र त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान तपाईँको माझमा चार बजे पाँच बजेसम्मको बिचमा नीतिशास्त्र र प्रवचनमाला लिएर उपस्थित हुनेछु भने पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभातबाढी सुन्न सक्नुहुनेछ छ बजेखि छत्तीसम साझा खबर छत्तीस देखि सात बजेसम बाढ़ी बहस सात बजेदी सात पंद्रह सम्मण स्थानीय समाचार सुन सकने पुनः तक हम्रे भेट कार्यक्रम शुभ बिहानी में भोली बिहान सात पंद्रह देखि होने यथ कार्यक्रम के तेसरोरण कार्यक्रम के रूपरेखा का प्रस्तुत कर अब हम प्रवेश करना चाहो कार्यक्रम को यानी कि अंतिम चरण तभी का शुभकामना रूपी शब्द फुलको डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमी लाख वर्ष बाँच यो खुशी ह्यापी बर्थडे टु यु आजो जन्मदिन पूर्ण हुन पाए सम्पूर्णलाई जन्मदिनको यो शुभ अवसरमा राखौ लाग्यो शुभकामना दिन संसारको दिनमा भनी हामीलाई कुनै पनि शुभकामना र भी शब्दहरु भने प्राप्त भइरहेका छैनन् तर पनि आज जन्मदिनु पर्नुहुने तपाईँ जति पनि हुनुहुन्छ तपाईँ सम्पूर्णमा तपाईँका प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् हाम्रो तर्फबाट यो शुभकामना रहन्छ र यही कामना सँगसँगै कार्यक्रमबाट हामी छुटिनु पर्ने बेला पनि भइसकेको छ कार्यक्रम सुन्नुभयो कार्यक्रम प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा सुन्नुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद अनि धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षीबाट सघाउने मित्र रिजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आजकै श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता मूर्या ढका बिता होना चाहू अब नमस्कार शुभ दिन शुभ समय